को थ्रेस को बारेमा दलहरूको बीचमा अझै पनि विवाद कायम छ हिजोको उच्च स्तरीय राजनीति समितिको बैठकमा पनि नेपाल कम्युनिस्ट पार्टी एमाले थ्रेस होल चाहिन्छ भन्ने आफ्नो अडान कायमै राख्यो भने एकीकृत माओवादी पार्टी र मधेसी मोर्चाले चाहिँदैन भन्ने अडान राख्यो भने नेपाली कङ्ग्रेस थ्रेस होलको पक्ष र विपक्षमा न उबी गर्न भूमिकामा छ यो अवस्थामा मुलुकको राजनीतिमा संविधान सभाको निर्वाचनमा दलहरूको बिचमा सहमतिको लागि जुन किसिमको पहलहरू भइरहेको छ पहल जहाँको त्यहीँ छ निकासको लागि वार्ताहरू भइरहेको छ तर पनि दलका शीर्ष नेताहरू अझै पनि अन्यायको बन्दी भइरहेका छन् दलका नेताहरूले निर्णय दिन सकेका छैनन् किन आज हाम्रो बिचमा यतिखेर बाढीवासमा मरिषि साथमा नेपाली कङ्ग्रेसका प्रभावशाली नेता अर्जेन्द्र सिंह केसी हुनुहुन्छ केसीजी आफूलाई एउटा पुग्नै पर्छ अब समय झनझन घरिँदै गएको छ निर्वाचन माथि जो भरोसा अब मान्छेहरूसँग चाहिँ म मुख सिरा पनि हुँदैन कि निर्वाचन भन्ने जुन आशङ्का पैदा हुन थालेको त्यो सिरिजलाई अन्त्य गर्नको निम्ति त्यसको एउटै मात्रै उपाय भनेको जे हामीले पुरानो गरेका सहमतिहरू छन् सबै पक्षहरू त्यसमा चाहिँ इमान्दारितापूर्वक प्रतिबद्ध रहनुपर्छ किनभने अब यो एघार बुधे सहमतिको जुन यात्रा प्रारम्भ भयो त्यो यात्राको फलस्वरूप नहीं पच्चीस बुद्ध बाधा अड़काऊ फुकाऊ हो रोभ अगाड़ी निर्वाचन आयोग विभिन्न पक्ष दल बस जो सहमति यदि सहमति जो जो दलहरू त्यहाँ सहभागी भएका छन् खास गर प्रमुख दलहरू उनीहरूले साँच्चै नै खिचलो ननिकालेको भए यो सहमतिको अवस्थामा बारेमा पहिला सहमति भएको थिएन नि त अर्जुनजी थ्रेस होल्डको बारेमा पनि निर्वाचन आयोगले सबैसँग कन्सल्टेसन गरेर उसले उसले निकालेकोमा अझ दलहरूसँगको सहमतिमा घटाएर एक प्रतिशत राखिएको हो त्यस कारण यो पनि कुरा के छ भने तपाईँको कम से कम एटा राजी को रूप में चाहे सुक्र लीदा जहां जल्ले जुन बेला पारिवारिक रूपजना तीन जान बस नहीं पार्टी दर्ता कराने परंपरा भो इस पार्टी व्यवस्था तक मर्यादा रहा जो एटा वैचारिक बहस अगड़ी बढ़ा संस्थागत रूप लिखो लिंद तु दृष्टिकोण ने संसार भरी नोल का प्रचलन छ तर संविधान सभाको निर्वाचन हुँदैछ नि त नेपालमा संविधान सबै दलका छ नि बुझ यसमा चासो छ जिज्ञासा छ भाइताको कुरा छ सहभागिताकालाई चाहिँ नि सुनिश्चित गर्न पनि जो जुन दलहरू एक प्रतिशत पनि मत ल्याउन नसक्ने स्थिति छ वा त्यसमा चाहिँ नि एकजना जिताउनु नसक्ने स्थिति छ त्यो ते, त्यो ते, चाहिँ नि त्यस्तो दलहरूबाट संविधान सभा निर्माणमा चाहिँ नि प्रभावकारी कुनै योगदान दिनु सक्छ भनेर कल्पना गर्नु तपाईँले विगत नै गल्ती गरिसक्नु भएको छ नि गत कति गलती भो कि विगत लगतौते लाने पद्धतिकोकतंत्र हो तरण विगत तो तब जो प्रक्रिया में हमी प्रवेश कर प्रक्रिया, यो प्रक्रिया में खाली एटा निर्वाचन को विकल्पहीनता स्वीकार करे बाकी प्रक्रियामें कचलन रैद्धांतिक दृष्टिकोण के शक्ति पृथ्वीकरण और लोकतांत्रिक मान्यता का दृष्टिकोण ने इस कचलन आयु तो बहला हमें तो अलग थन्काइं खाली निर्वाचन चाणों हो लोकतांत्रिक पद्धति क्षति पुगे तो क्षतिला न्यूनीकरण करना अथवा पिपूर्ति कोजा निर्वाचन मात्र एटा मध्यम हो जी जनता को सर्वोच्चता को अभ्यास द्वारा फिर नया यात्रा में प्रवेश करने रिज भा कमीर त्रुटिदा सच सृष्टिकोण ने निर्वाचन केन्द्रित कर निर्वाचन में जान को कसली आन कान करने डड़ाने अथवा अनेक शर्त और तेरसाइरने भापनी नेपाली किन दृष्टिकोणले चाहिँ धेरै कमजोर र त्रुटिहरू भएका छन् तै पनि निर्वाचन हुन्छ भन्ने मान्यताको आधारमा निर्वाचनलाई लक्षित गरेर जुन पच्चिस बुधे बाधा अड्काउ फुकाइयो त्यसैलाई केन्द्रित गरेर प्रतिबद्धता जनाउँदै निर्वाचनमा जाउँ र निर्वाचन आयोगमा विभिन्न दलहरू बसेर चाहिँ जुन सहमति भएको छ त्यही त्यही आधारमा थ्रे स्वर लगायतका तपाईँको पार्टीको वरिष्ठ नेता शेरबहादुर देवाली भनिसक्नुभयो थ्रे स्वर चाहिँदैन भनेर अर्जुनजी कुनै अब कुकुरले के के भन्छन् यो मैले वरिष्ठ कम्युनिष्ट टिप्पणी गर्न चाहन्न म मेरो चाहिँ के दृष्टिकोण छ भने म यो असहमतिको बावजुद पनि निर्वाचनको प्रयोजनको लागि सहमति भएको कुरा सबै टिकाउँ भन्ने मेरो मान्यता हो जे सहमति गरिएको छ यदि सहमति नभएको विषय छन् भने फेरि बसेर छलफल गरौँ सहमति नहुन्जेल त्यसमा खुला भनेपछि नेपाली कङ्ग्रेस संविधान सभाको निर्वाचनको लागि थिलेश्वरको विपक्षमा पनि उभिन सक्छ उसमा होइन उभिँदैन थ्रेस रोल्डको जरुरी छेस रोल्ड हुनुपर्छ बरु काङ्ग्रेसमा एक रूप त छैन नि त अर्जुन जी कसरी तपाईँहरू यो कुरा उठाइरहनु अहिले चाहिँ के भने काङ्ग्रेसमा न केन्द्रीय समितिमा मिटिङ भएको छ न संस्थागत निर्णय छ तिन चारजना बसेरै पार्टीको संस्थागत भनेर आ... आ... आ... उहाँहरूले सञ्चालन गरेर राख्नु भएको छ यो त भोलि प्रश्न केन्द्रीय कार्य समितिमा तर के छ भने त्यति त्यसको बावजुद पनि एकचोटि सहमति भएपछि त्यसमा टिक्नुपर्छ र त्यही आधारमा चाहिँ नेपाली कङ्ग्रेस यस पटक टिक्न सक्ला टिक्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो तपाईँले धेरै पटक भन्नुभएको छ तर काङ्ग्रेस टिक्न सकेको छैन तपाईँले अहिले वार्तामा भाग लिनेहरूसँग सोध्नुहोस् मैले त यो प्रक्रियासँग आफै सहमति भावना असहमत छु खालि निर्वाचनको निम्ति मात्रै सहमत हो न त जहाँबाट प्रारम्भ भयो यो सबै धेरै कुरा लोकतान्त्रिक मान्यता सिद्धान्त पार्टीका संस्थागत निर्णयका प्रक्रियाहरू त्यसमा विचलन आएको छ तर त्यसलाई पनि ने ना को एक एक भारा जे नेपाली लाइन लाइन मेरो, मेरो जे शेरबहादूर पौले विदेटौला विपक्ष में अब को विपक्ष में उक्टर मिलिंद्र रिजाल विपक्ष में अब पक्ष में उहमति भाषा तो सहमति र, र, र निर्वाचन आयोग आया हो रे यदि निर्वाचन को प्रक्रिया में सहमति लाई पनि सहमतिमा ल्याउनुको निम्ति हो भने यसमा चाहिँ नि उदारतापूर्वक फेरि संयोजन गर्नुको निम्ति हामी तयार हुनुपर्छ नेपाल कम्युनिस्ट पार्टी माओवादी यदि चुनावमा आउँछ भनेको विपक्षमा नेपाली कङ्ग्रेस जान सक्छ होइन त्यसै कन्सिडर गर्न सकिन्छ एउटा वृहत किनभने यो संविधान सभाको निर्वाचन हो यो संसदको निर्वाचन होइन यो चाहिँ के भन्दा पाँच वर्षको निम्ति कसले सरकार उडाउने अथवा कुन क्षेत्रबाट को जित्ने र हरार्ने कुरा भन्दा पनि आउने सयौ वर्षपछिसम्मको निम्ति भावी सन्तानहरूलाई चाहिँ नेपालको राज्य सञ्चालनको दस्तावेज निर्माण गर्ने प्रक्रियामा कुनै पनि पक्षलाई बाहिर राखेर त्यसो समस्या समाधान गराउन सकिँदैन उनलाई पनि सहभागी बनाउनु पर्छ त्यस्तो प्रयोजनको निम्ति फेरि पनि खुला रूपले छलफल गरेर टुङ्ग्याउने एउटा सबै संविधान सभाको निर्वाचनमा भाग लिन्छ भने थ्रेस विपक्षमा नेपाली कङ्ग्रेस जान सक्छ त्यस्तो होइन त्यसमा किनभने राजनीति भन्या र दिने प्रक्रिया हो वार तर पनि दलका शीर्ष नेताहरू असफल भइरहेछन् होइन असफल त भइरहेछन् अब उहाँहरूको उहाँहरू आज एकचोक भन्ने अनि भोलि त्यसलाई लगातार बैठक बस्छ बैठक तपाईँमा छ निय नै हुँदैन तो, तो, तो चाहिए निर्णायक बनु जे प्रतिबद्धता पैलो जनाइय ते टू पो टेक् रबे दलहरसा राजनीतिक ईमदारीतापो तो ईमदारीता नहीं बाटो देखा ऋषिजी कहने को स्थिति में फे जुन खाल जनप्रतिनिधिहीन अवस्थानिक रिक्तता को अवस्थना रांतिक शून्यता शून्यता मुक्ति निर्वाचन ने मैं दिशा दे अरू कु चीजें दे दिन ही सकते हैं निर्वाचन सके चाड़ो घोषणा करवाचन ऐन रानून तर्जुमा होमति न भकन घोषणा लगी घोषणा कर मात्र अर्थ तर अब सरकार ने आप घोषणा करने दल को सुनेर अथवा दलहरूले केही निर्णय गर्न नसकेको कारणले मन्त्री परिषदको अध्यक्षले आज सम्भवत यदि सहमति भएन भने अब म निर्वाचनको मिति तोक्छु भनेर भन्नुभएको होइन त्यो त्यो चाहिँ उहाँहरूले पनि एघार बुधे सहमति र पच्चिस बुधे बाधा हड्का खुको अन्तर्गत घोषणा गर्नुपर्छ किनभनेदेखि त्योभन्दा बाहिर जान मिल्दैन यो चाहिँ नि त यदि यदि सहमति हुनुको आधारमा यो सरकार निर्माण हो त्यसलाई नै आधार मानेर निर्वाचन घोषणा सरकारले गर्नुपर्छ भन्ने दृष्टिकोण त मेरो अर्जुन जी, हामीलाई समय दिनुभयो धन्यवाद दिन चाहन्छु धन्यवाद हुन्छु नेपाली कङ्ग्रेसका नेता अर्जुन नरसिंह केसी आदानीय श्रोताहरू दलहरूको बिचमा सहमतिको विकल्प छैन मैले धेरै पटक बाँडी बस्न भनेको छु तर पनि सहमतिको लागि शीर्ष नेताहरूले बैठक बस्छन् तर निर्णय गर्न सक्दैनन् किन यस्तो भइरहेछ नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी समितिको बैठकले हिजो फेरि पनि निर्णय गरेको छ थ्रेस छाड्दैनौ भनेर अब एमाले के संविधान सभाको निर्वाचनको बाधक हो त साँच्ची अहिलेको अवस्थामा एमाले यो निर्णयमा आफूलाई किन अडिग गराइरहेको छ त संविधान सभाको निर्वाचनको लागि दलहरूको बिचमा सहमति त हुनैपर्छ किन एमाले थ्रेस होल्डको पक्षमा देखियो त हाम्रो बिचमा हुनुहुन्छ नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रभावशाली नेता प्रदीप गेवाली गेवालीजी यहाँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु हजुर धन्यवाद तपाईँहरू संविधान सभाको निर्वाचन नचाहिने होस् भाइ <laughs> कसले भन्यो तपाईँले त्यो प्रचण्डको भाषा पो बोल्नुभयो त्यस्तो मान्छे होइन बाहिर चर्चा त्यही हुन थाले अब एमालेटको पक्षमा आफूलाई उभिए अब चुनावै नहुने हो भनेर भन्न थाले मान्छेले त चुनावलाई झन् सुनिश्चित गर्छ र चुनावलाई सुनिश्चित मात्रै गर्दैन चुनाव भन्ने संविधान सभालाई सफल बनाउनको निम्ति यो एउटा अनिवार्य तत्त्व अब संविधान सभालाई माछा बजारै बनाउने हो भने बनाइराखौँ केही भएन होइन अब यदि अब फ्रेस वर्डै नराखौँ अब पाँच सय भोट पाउनेलाई पनि संविधान सभामा ल्याउने भनेर नयाँ नियम बनाऊ त्यसो भएपछि कमसे कम हजार कम, पन्ध्र सयजना जहीँ सभासदहरू बनाऊ त्यसैबाट संविधान बन्छ भन्ने भने बेग्लै कुरा हो अन्यथा दलहरूको जनाधार हुनुपर्छ जनाधार भएका दलहरू मात्रै न्यूनतम एक मत पाउने दलहरू मात्रै संविधान सभामा आउन् दलहरू सिद्धान्तको आधारमा गठन हुन् यो अहिलेको दल खोल्ने जुन उद्योग जस्तो भएको छ फेसन जस्तो भएको छ यो चाहिँ नरहोस् भन्ने कुरा त सकारात्मक होइन र भने तर पनि दुई सालको संविधान सभाको निर्वाचन हो पनि थाहा छ त्यतिखेर तपाईँ निकै सक्रिय हुनुहुन्थ्यो संविधान सभाको निर्वाचन सम्पन्न गराउनको लागि एन बनाउनको लागि त्यतिखेर तपाईँहरूले छ नि किन यो कुरा उठाउनु भएन अब कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि एउटा अभ्यास एउटा प्रयोग हामीले गऱ्यौँ होइन त्यति हाम्रो सोच के थियो भन्दाखेरि संविधान सभामा सबै खालका विचारहरू प्रवेश गरौँ संविधान सभाभन्दा बाहिर कोही पनि नरहोस् भन्ने खालको परिकल्पनाले हामीले चाहिँ त्यति बेला फेसवर्डको कुरा गरेनौँ सैद्धान्तिक सलफुल भयो तर अब संविधान सभा हो नराखौँ भन्ने कुरा हो तर यो चार वर्षको संविधान सभाको असफलताबाट सिकेको एउ पाठ के हो भने त्यसका धेरै असफलताका धेरै कारणहरू कारणहरू छन् तर त्यसमध्येको एउटा कारण भनेको दलहरूको अन्त्यहीन विभाजन अनि सनकको भरमा दल खोल्ने कुरा मैले धेरै ठाउँ भन्ने गरेका छु राणनीति म भन्छु सूर्य राष्ट्रिय पार्टी भन्ने एउटा पार्टी आयो एकजना सभासदसँग त्यो पार्टी आज पाँचवटा टुक्रामा विभाजित भएको छ यो कुनै सिद्धान्तको आधारमा गठन या विघटन भएको हो र त्यस कारणले यस्तै चाहिँ जाने कुराले संविधान सभालाई सहयोग गर्दैन त्यसो भएको हुनाले अनुभवबाट पाठ सिकेर हामी यसरी थ्रेसोड चाहिँ अनिवार्य छ भन्न खोलेको यदि चुनाव हुने स्थितिमा तपाईँहरू थ्रेसोडको पक्षमा विपक्षमा जुन अहिले चर्चा परिचर्चा भइरहेछ नि यदि संविधान सभाको निर्वाचन मै गराउने कुरामा होइन पहिलो कुरा त तपाईँ मार्फत म प्रश्न पार्छु तपाईँलाई त भ्रम छैन होला तपाईँ मार्फत अरू साथी कसैलाई भ्रम छ भने पनि क्लियर होस् थ्रेसहरूको विवादले निर्वाचन अगाडि नबढेको हुँदै होइन निर्वाचन अगाडि नबढ्नुका नौगा मुख्यतया दुईटा कारणहरू छन् एउटा नेकपा माओवादी वैद्य पक्ष र उपेन्द्रजीहरू सडकमा छन् उहाँहरू भनिरहनु भएको छ यो प्रक्रिया गलत हो कम्तीमा पनि खिलराज रेग्मीजीले चाहिँ प्रधान न्यायाधीशबाट राजीनामा गरेर एउटा उहाँ कार्यकारी प्रमुख मात्रै हुँदाखेरि अलिकति सहज हुन्छ त्यो विषयमा छलफलै गर्न नचाहने त एक प्रतिशत भन्दा पनि कम पाँच हजार दस हजार दुई हजार पन्ध्र हजार भोट ल्याउने दलहरू होइन नि हाम्रो प्राथमिकतामा प्राथमिकतामा हो यदि चुनावलाई सुनिश्चित गर्ने हो भनेदेखि त नेकपा माओवादी र मधेसी जनाधिकार फोरम नेपाललाई ल्याउने कुरा प्रमुख होला त्यतातिर ध्यानै नदिने चुनाव हुन नसक्ने चुनावको वातावरण नबन्नेर आज नीति घोषणा भइहालेछ भने पनि भोलि त्यसलाई ठुलो चुनौ चुनौती उत्पन्न हुने भने चाहिँ ती कारणले हो उनीहरूका कुराहरूलाई सुन्न कोही दिन तयार नहुने अनि त्यस पछाडि चाहिँ हामीले संविधान सभाको कुरालाई चाहिँ व्यवस्थित गरौँ संविधान सभालाई प्रभावकारी बनाऊँ भन्नका निम्ति अगाडि सारेको थ्रेसोरलाई लिएर अहिले माओवादी र मल्जुद्ध दलहरूले जे भनिरहेका छन् त्यो चाहिँ बेकारको कुरा हो नवादी पार्टीले के भनिरहेको छ भने थ्रेस्वरको विपक्षमा जसरी छ नि अहिले आफूलाई उभ्याएर माओवादी पार्टी छ नि अहिले तपाईँको विवाद पनि छ बैठक पनि सुरु भएको छ तर आफ्नो पक्षमा विपक्षमा जनमत होला तर पनि एमाले चुनावमाको बेलामा चुनावको मिति घोषणा गर्ने तयारी सरकारले गरिरहेको बेलामा थेरोटको पक्षमा आफूलाई उभिएर चुनाव चाहेन भनेर प्रचण्डजीले भन्नुभएको छ जुन दिन दिन जुन दिनदेखि चाहिँ संविधानमा बाधा अड्काउ फुकाउने विषयमा छलफल भयो र जुन दिनदेखि चाहिँ यो के भन्छ निर्वाचन सम्बन्धी कानुनमा छलफल प्रारम्भ भयो हामीले पहिलो दिनदेखि हामीलाई पनि अचानक बुद्धिसत्व प्राप्त भएर भन्या हो र फ्याक्टर हाम्रो दिमागमा आएर भन्या हो हामीले त लामो छलफल पश्चात चाहिँ हामी त्यो निष्कर्षमा पुगेका तपाईँहरूले निर्वाचन आयोगलाई प्रयोग गर्नुभयो अरे <laughs> योभन्दा हास्यास्पद कुरा के हुनसक्छ त्यसो भए त धेरै राम्रोमा जाने हिजो मधेसी मोर्चाको नेता मसँग भन्दै हुनुहुन्थ्यो जितेन्द्र देवले भन्दै हुनुहुन्थ्यो एमालेको शिखरी भयो निर्वाचन आयोग भनेर ठिक छ त्यसै भन्दै जानुहोस् उहाँहरूलाई त्यो कति राजनीतिक संस्कार हो मैले त्यसबारेमा धेरै कमेन्ट पनि गर्न चाहन्न त्यस कारणले यो चाहिँ के भन्दा अरुवागरुको छेरुवाउ भन्छ नि धेरै खालको टिप्पणी हो यो एकदम अशोभनीय टिप्पणी हो किन निर्वाचन आयोगले यो के ऐनको मस्यौदा बनाउन अगाडि जुन अहिले अध्यादेशको रूपमा छ धेरै राउन्ड दलहरूसँग छलफल गरेको पटक पटक छलफल गरेको हो र त्यसमा चाहिँ सबै दलहरूले हो चिरस्वड चाहिन्छ क्रिमिनल ब्याकग्राउन्ड भएका मान्छेहरूलाई चाहिँ राख्नु हुँदैन यो तिस प्रतिशतको थ्रेस होल्ड त्यसमा मधेसी दलको चाहिँ उ थियो प्रतिशत भन्दा कम उनीले चाहिँ समानुपातिक हुनु नपर्ने त्यसमा चाहिँ मधेसी दलको आपत्ति थियो यी सबै कुराहरूमा त छलफल भएर कुराकानी अगाडि बढेको हो तपाईँहरूको मुख्य एजेन्डा निर्वाचनकै थ्रेस होल्ड हामी दुइटै कुरामा निर्वाचन र त्यो निर्वाचनलाई परिणाम उयो बनाउनको निम्ति थ्रेस होल्ड फ्रेस होल्ड लगायत थ्रेस होल्ड मात्रै होइन त्यो तिस प्रतिशत भन्दा कम उम्मेदवारी दिनेले समानुपातिक बनाउनु नपर्ने जुन खालको कुरा छ चर्का चर्का समावेशिताका कुरा गर्ने चर्का चर्का संहिताका कुरा गर्ने अनि आफूलाई चाहिँ समावेशी बनाउनु नपर्ने मधेसका दलित प्रतिनिधित्व गराउनु नपर्ने मधेसका जनजाति प्रतिनिधित्व गराउनु नपर्ने मधेसका मधेसमा बस्ने पाहाडियाहरू प्रतिनिधित्व गराउनु नपर्ने अनि एउटा जातीय पार्टी खोल्ने अनि खुब चर्को चर्को कुरा गर्ने कि हामी चाहिँ समावेशी छौँ त्यो यदि सरकारले निर्वाचनको लागि छ नि जुन पहल गरिरहेछ गृह कार्य गरिरहेछ चुनावको मिति घोषणा गरिदियो भने के गरी थ्रेसोर नराखिकनै हामी फैसला तर पनि प्रदीपजी सरकारले त गृह कार्य गरिसक्यो मन्त्री पोष खाजिङले भनिसक्नु भएको छ अब गृह कार्य गरिरहेको छु दलहरूको बिचमा नेकपा एमाले नेपाली काङ्ग्रेस जस्ता दलहरूको भावनालाई चाहिँ मतलबै नगरीकन यदि अब चुनाव गराउन सकिन्छ अरू कसैको कुनै सुझावै चाहिँदैन यो माओवादीले जे जे भन्छ त्यही त्यही कुराहरूको आधारमा मात्रै अगाडि बढ्न सकिन्छ भन्ने वर्तमान सरकारको भनाइ हो भने मैले त्यसमा कुनै कमेन्ट गर्न चाहन्न होइन भनेदेखि दलहरूकाले आग्रह गर्नु भएको छ त एमाले नेपाली कङ्ग्रेसलाई धेरै छोड भनेर अनि उहाँले भन्नुभयो सदाश पूर्ण ढङ्गले नै भन्नुभयो होला चाँडो गरौँ भन्ने हिसाबले तर हामीले जे तर्क दिएका छौँ त्यो तर्कमा हामी अहिले पनि जेडा नै छौँ कहिलेसम्म तपाईँहरू कायमै रहनुहुन्छ जहिलेसम्म सबै दलहरूले छो स्वडलाई स्वीकार गर्दैनन् जहिलेसम्म चाहिँ यो तिस भन्दा कमलाई चाहिँ दिएको छुट जुन एउटा गलत छुट हो समावेशिता नहुने खालको छुट त्यसलाई चाहिँ जबसम्म अन्त्य गर्दैनन् यसपटकै रहला एकदम एकदम हेर्दै जानुहोस् नेकपा एमाले चट्टा धेरै पटक भनेको छ एमालेका शीर्ष नेताहरूले तर पनि उहाँहरूले आफ्नो बोली र व्यवहारमा आकाश जमिनको फरक देखाउनु भएको छ तपाईँले एकदमै जनराइज गर्नुभयो नेकपा एमाले सुरुदेखि नै एक मधेस प्रदेश हुँदैन भनेर लगातार लडेको लडै गर्यो हामीले त्यसमा कम्प्रोमाइज गर्यौँ र हामीले एकल जातीय राज्य हुँदैन भन्यौँ पूर्व हाम्रा केही नेताहरू छुट्टिए छोइटिए तर हामीले त्यो कुरामा कम्प्रोमाइज गरेनौँ एमाले चाहिँ माओवादी सेना नै के अरे राष्ट्रिय सेना हो भन्ने माओवादीको हटलाई कहिले पनि हामीले मानेनौँ अडान लिएको कुरालाई देख्नु पर्दैन कहिले काहीँ हामी लसिलो हुने प्रधान न्यायाधीश सरकारको प्रमुख हुनै सक्दैन भन्नुभएको भएर देखाइदिनु भोलि अब यो चाहिँ इतिहासको कठगरामा छ म आज पनि हामीले जे निर्णय गर्यौँ त्यो सही निर्णय गरेनौँ नै भन्छु म आज पनि तर निर्वाचन चाहिएको हुनाले मुलुकलाई हामीले एउटा ठुलो जोखिम भनेर यो बाटोमा जान चाहेका छैन भनेर होइन 呢人物啊所以對<音> चुनाव मैले अहिले पनि त्यो भनेको कुरा सम्झिन्छु दुईवटा कुरा चाहिँ कम्प्रोमाइज नगरौँ अहिले एउटा मङ्सिरमा चुनाव गर्ने कुरा यसले चुनावको विकल्प छैन दोस्रो मैले सशर्त भनेको छु हुँदै होइन तर अहिले फेरि दलतिर फर्काउँ भन्ने हो भनेदेखि चाहिँ कुरा मिल्दैन कुरा नमिलेर फेरि चाहिँ एक वर्ष निर्वाचनमा पठाउन पठेल्ने कुरा उपयुक्त हुँदैन त्यसबाट यसमा हाम्रा रिजर्भेसन्सहरू छन् यसमा हाम्रा कतिपय टिप्पणीहरू छन् तर पनि अब जुन मुलुक एउटा कोर्समा गयो अब यसलाई उल्टाउन चाहिँ हुँदैन भन्ने हो तर सैद्धान्तिक रूपले भन्नुहुन्छ भने आज पनि म यस्ता कतिपय कामै रहनु चुनाव नहुने भयो भने एमालेका नेता प्रदीप गेवाली आदानी श्रोताहरू अब लागौँ नेपाल कम्युनिस्ट पार्टी एकीत माओवादी पार्टीतिर लागौँ पार्टीको केन्द्रीय समितिको बैठक जारी छ हिजो केन्द्रीय समितिको बैठकमा कार्यविभाजनको लागि एउटा नयाँ प्रस्ताव तयार भएको छ यो कार्यविभाजनले सँगै पार्टीभित्र असन्तुष्टि पनि बढ्न थालेको छ वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष महासचिव र सचिवमा करिब करिब सहमति भएको कुरा बाहिर आएको छ तर उपाध्यक्ष नारायणकाई श्रेष्ठ असन्तुष्ट हुनुहुन्छ हाम्रो बिचमा यतिखेर एकीकृत एक माओवादी पार्टीको केन्द्रीय समितिको बैठक र यसले लिने नीतिको बारेमा अथवा आगामी कार्यविभाजनको बारेमा पार्टीका प्रभावशाली नेता टोपबहादुर राईमाझी हुनुहुन्छ राईमाझी हजुर यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु धन्यवाद तपाईँको पार्टीको केन्द्रीय समितिको बैठकले छ नि कार्यविभाजनको प्रस्ताव तयार गरेको हो Oh, कुन कुन अमो पार्टी में समिति में थप सदस्य नावली पोलिट ब्यूरो रमिटी रदाधिकारी हम एजेंडा सायद अब निष्कर्ष भैस केन्द्र समिति को बैठक शुरू मत अब यह बैठक को अंत्य समय में ज्यादा यो वास्तवमा गर्ने कुरा, कुरा। के आए... हो अहिले निर्णय भइसकेको छैन पूर्व अनुमान गर्न गाह्रो हुन्छ पार्टी अध्यक्ष प्रचण्डको प्रस्ताव होइन प्रस्ताव अब गिरे गाह्रो भइरहेको छ र अब पार्टीको केन्द्रीय समितिको बैठकमा त्यो मोटामोटी निर्णय हुन्छ उपाध्यक्षमा चाहिँ बाबुराम भट्टाईलाई तपाईँहरू प्रमोसन गर्दै हुनुहुन्छ होइन वरिष्ठ उपाध्यक्ष बनाउँदै हुनुहुन्छ होइन होइन पार्टीलाई कसलाई वरिष्ठलाई कनिष्ठ बनाउने र कसलाई कुन पोस्टमा राख्ने र रा कुन स्तरमा राख्ने भन्ने कुरा त्यो केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ र त्यसपछि हामीले निष्कर्ष निकाल्छौँ पार्टी अध्यक्षको प्रस्ताव आइसकेको छ बाबुराम भट्टाई वरिष्ठ उपाध्यक्ष नारायणका श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पोष्टबहादुर बोगटी उपाध्यक्ष होइन तपाईँ चाहिँ पार्टीको महासचिव होइन उसो होइन अहिले त्यस्तो केही पनि प्रस्ताव आइसकेको छैन अब पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्ताव आउला त्यसपछि छलफल भइसकेपछि त्यो निर्णय भएर जान्छ पूर्व अनुमान मैले भनिसकेँ गर्न सम्भव टोपबहादुर राईमाझी तर पनि शीर्ष नेताहरूको सहमति अनुसार छ नि बाबुराम भट्टार्य नारायण श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा बडुवा गर्दै उपाध्यक्षमा पोष्टबहादुर बोगटी कृष्णबहादुर मोहरा र टोपबहादुर राईमाझीलाई बनाउने सहमति भयो त होइन त्यो त्यो के सहमति भयो भन्ने कुरो मलाई जानकारी छैन अहिले चाहिँ के छ भने केन्द्रीय समितिको बैठकमा छलफल भएर हामीले के के निर्णय गर्नुपर्छ गर्छौँ एजेन्डा अनुसारको स्थितिमा तपाईँको पार्टीभित्र छ नि यो पद विभाजनले कतै पार्टीलाई तपाईँको पार्टी विवादमा पार्टी त पुराउँदैन यसले पुऱ्याउँदैन हाम्रो पार्टीमा अलिकता विधिसङ्गत तरिकाले हामी जान सकेको भए राम्रो हुन्थ्यो र हाम्रो एटवटा महाधिवेशनले नि यो सबै चिज फैसला गरेको भए महाधिवेशनका प्रतिनिधिले नै त्यसलाई चुन्ने सुनिने अधिकार पाएको भए त्यो हामीले सिस्टमको डेभलप गरेको भए धेरै उत्तम हुन्थ्यो हो। तर पनि फेरि पनि अब हामीले त्यतिखेर चाहिँ समय अभावको कारणले हामीले गर्न सकेनौँ र धेरै लामो समयपछिको महाधिवेशन भएको हुनाले हामीले धेरै समय लिन स्थिति र सम्भव थिएन त्यस कारणले हामीले अब यो बैठकमा केही न गर्छौँ एमाले छोडेर माओवादीतिर लागेका क्या तपाईँको पार्टीमा प्रवेश गरेका नेताहरूलाई तपाईँले किन जिम्मेवारी दिन नचाहनु भएको होइन बिल्कुल जिम्मेवारी हुन्छ हामी कसैको जिम्मेवारी छैन नि अहिले त अब केन्द्रीय समितिको बैठक निर्णय गर्ने कुरा हो रामचन्द्र झा र तपाईँको उर्मिला आर्यलाई तपाईँले कुन कुन जिम्मेवारी दिँदै हुनुहुन्छ साथीहरूलाई अरू कमरेडहरूलाई जसरी जिम्मेवारी दिइन्छ त्यही अनुसार केन्द्रीय समितिले निर्णय गर्ने कुरा मैले कुन कुन जिम्मेवारी दिन्छ भने मैले व्यक्तिगत रूपमा मैले भन्ने कुराहरू होइन र मैले गर्ने कुरा पनि होइन यो चाहिँ जिम्मेवारी के तर पनि उहाँहरूलाई छ नि तपाईँहरूले केन्द्रीय समिति मात्रै सीमित राख्ने रणनीति बनाउनु भएको छ नि त बिल्कुल गलत कुरो बाहिरको यो बजारी हल्ला हो किनभने नेपालको चाहिँ राजनीति आन्दोलनमा त्यसमा पनि मुख्य गरी कम्युनिस्ट आन्दोलनमा देशलाई राजनीतिक निकास दिने हिसाबले जुन किसिमको ध्रुवीकरण भइरहेछ र त्यो पनि एकीकृत माओवादीको पक्षमा ध्रुवीकरण भइरहेछ एकीकृत माओवादीले राष्ट्रलाई कसरी निकास दिने र देशलाई कसरी परिवर्तनको दिशातिर अगाडि बढाउने समृद्ध बनाउने र राजनीतिबाट चाहिँ मुख राजनीति दिशातिर निकास दिने भन्ने विषयमा जुन किसिमको एजेन्डा छ त्यो एजेन्डाको आधारमा ध्रुवीकरण हुन गइरहेको छ देशको राजनीति नेपाली काङ्ग्रेस एमाले जस्ता पार्टीहरू एकीकृत माओवादीलाई विरोध मात्रै गर्छन् तर राजनीति तपाईँहरू पनि नेपाल कम्युनिस्ट पार्टी माओवादीको विरोध मात्रै गर्नुहुन्छ निकालिदिने कुनै प्रकारको पनि एजेन्डा प्रचण्डको राजनीति प्रस्तावमा नयाँ कुरा आयो नि माओवादीलाई थालिङ्गा हुन्छ भनेर प्रचण्डजीले भन्नुभएको छ मोहन वैद्यको बारेमा अन्य पार्टी पनि विशेषतिर जान्छन् कसरी किनभने जनमत छ भने आधार के छ होइन देशमा राजनीतिक निकास दिने राजनीतिक एजेन्डा उहाँहरूसित छैन किन छैन माओवादी पार्टीसँग मात्रै एजेन्डा छ अरूसँग हुँदैन संविधान सभाको निर्वाचन गरिसके संविधान बनाउने काम गर्ने कस्तो लोकतान्त्रिक संविधान नेपाली जनताले चाहेको संविधान अमूर्त लोकतान्त्रिक संविधानको कुरा होइन हेर्नुहोस् देशमा परिवर्तनले ल्याएका मुद्दाहरूलाई संस्थागत गर्ने सङ्घीयता गणतन्त्र धर्मनिरपेक्षता जनताका आधारभूत मौलिक अधिकारलाई चाहिँ सुनिश्चित गर्ने ग्यारेन्टी गर्ने र रान्ति स्थिरता कायम गरेर आर्थिक क्रान्ति गर्ने यो राष्ट्रिय राजनीतिको मूलधार हो र यो राजनीतिक एजेन्डा त्यसमा निकालिदिने उहाँहरूसित कुनै छैन न सङ्घीयता हो कि होइन त्यो पनि उहाँहरू कन्फ्युजमा हुनुहुन्छ होइन लगायतका चाहिँ अब गणतन्त्रको विषयमा नै कन्फ्युज हुनुहुन्छ उहाँहरू होइन धेरै विषयमा जनतालाई अधिकार सम्पन्न गरिने कुरामा उहाँहरू कन्फ्युज हुनुहुन्छ अब ड्यास माओवादीको त कुरै छोडौँ उहाँहरू विद्रोहमा जानेको चुनावमा जाने वल हुनुहुन्छ कि किन एकता कुरा गर्दै हुनुहुन्छ त अहिले आएर फेरि होइन उहाँ रूपान्तर हुनुभयो उहाँहरू रूपान्तर हुनुभयो र त्यहाँनिर एकीकृत <laughs> माओवादीका राजनीतिक एजेन्डा जो राष्ट्रको एजेन्डा बन्न गरेको छ जो ध्रुवीकरणको दिशातिर अगाडि बढ्नुभएको छ तपाईँ देखिरहनु भएको छ किन एकीकृत माओवादी दु्रुवीकरण भइरहेको छ त्यस कारणले त्यो विषय देखेर उहाँहरूले त्यो विषयमा उहाँ रूपान्तर हुनुभयो स्वीकार गर्नु तपाईँहरू नेपाल कम्युनिस्ट पार्टी माओवादीको लाइनमा दृष्टिकोणमा विचारमा जान सक्नुहुन्छ है सक्नुहुन्न आजको स्थितिमा त्यो माओवादी त काम लाग्दैन त्यो त हामी छोडेर नै उहाँहरू चाहिँ त्यो विसर्जनको दिशा जानुभयो त्यो कुनै अहिले वस्तुबारी एजेन्डा होइन ने ने न त्यो विद्रोह हुन्छ न चाहिँ तपाईँको चुनाव हुन्छ उहाँहरू के हो चुनावमा जाने हो कि विद्रोह चुनाव पनि विद्रोह चुनाव पनि जान सक्छ भने उहाँहरू त्यही न्यु खोजी नै बसिने असन्तुष्टि व्यक्त गर्ने भाइहरू के छ उहाँहरूको त्यो सम्भव छैन सम्भव छैन किन सम्भव छैन भनेदेखि नेता विक्रम चन्दले भन्नुभएको छ भनेर छत्तिस सालको जन्म संग्रहमा पनि कतिपय पार्टीले गरेका थिए तर जन्मसङ्ग्रह भयो तपाईँ एक सय तिसवटा पार्टी छन् नेपालमा कसै न कसैलाई त यो चित्त बुद्धिन कसैले कसरी बहिष्कार गरेर बहिष्कार गर्नुको मतलब चुनावी हुँदैन भन्नुको मतलब राज्य कमजोर हुन्छ राज्य असफल हो भनेपछि तपाईँहरू नेपाल कम्युनिस्ट पार्टी माओवादीले चुनावमा भाग नलियोस् भन्ने चाहनुहुन्छ चा। होइन उहाँहरूले भाग लिनुपर्छ उहाँहरू भाग लिनुपर्छ सकेज भने त उहाँहरूको एजेन्डै ठिक छैन एकीकृत माओवादीबाट फुटेर जानुभएको छ आफ्नो घरमा फर्किनु पर्दछ र उहाँहरूले चाहिँ यो एजेन्डलाई स्वीकार्नुपर्छ उहाँहरूको चाहिँ अराजनीतिक न कुनै कार्यदिशा नभएको कार्यक्रम कार्यनीति नभएको दिशा नै नभएको चाहिँ त्यो राजनीति गरेर काम लाग्दिनँ उहाँहरू आफ्नो घर फर्किएर चाहिँ एकताबद्धहरू अगाडि जानुपर्छ होइन त्यसो गर्नु भएन भने पनि आफ्नै ठाउँमा उभिनु भयो आफ्नै राज जानुपर्छ उहाँहरूले चुनाव बहिष्कार गर्दा तपाईँहरूलाई फाइदा हुन्छ होइन हामीले त्यसो हामीले चुनाव गर्नुपर्छ र सबै पार्टीहरूले चुनाव भाग लिनु भने तपाईँलाई धेरै घाटा छ नि त यसको निर्वाचन चुनावमा जाउँ हामीले हिम्मत गरेर चुनाव आउनु के अरे ड्यास माओवादीले चुनावमा नआओस् भनेर हामीले उसले हाम्रो भन्ने कुरा मान्ने हो र होइन हाम्रो चाहनाले हुने कुरा हो उहाँहरूको चाहनाले हुने कुरा हो त्यो हामीलाई समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद ऋषिजी उहाँ हुन्छ माओवादी पार्टीका नेता टोपबहादुर राईमाझे आदानी श्रोताहरू आज पनि उच्चस्तरीय राजनीति समितिको बैठकमा छलफल होला तर छलफल एजेन्डामा भए पनि सहमतिको लागि भने अहिलेको अवस्थामा अझै पनि दलका नेताहरूको बिचमा धेरै पटक वार्ता भयो तर वार्ताले निकास दिन सकेको छैन के आजको वार्ताले पनि संवादले पनि छलफलले पनि निकास दिएला र अब सरकार के हेरेर बस्छ त सरकारले संविधान सभाको निर्वाचनको मिति तोक्नको लागि अब के गर्छ दलहरूको सहमति कुर्छ कि मन्त्री परिषदको अध्यक्षले अब आफै चुनावको मिति घोषणा गर्नुहुन्छ निर्वाचन आयोगले दिएको अध्यादेशलाई टेकेर गर्नुहुन्छ कि पुरानै अध्यादेशमा सरकार अगाडि बढ्छ त्यो हेर्न भने बाकी छ आजको कार्यक्रमका प्राविधिक मित्र नन्दु गेलाङलाई धेरै धेरै धन्यवाद दिँदै म ऋषि धमला पनि